नमस्ते साथीहरू रेडियो सकरमाथाबाट प्रसारण हुने रेडियो नाटक चौ बाटोमा यहाँलाई स्वागत छ रेडियो सकरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौ बाटोको नयाँ भाग लिएर म तपाईँकै साथी नारायणी खड्का हरेक सोमबार चाहिँ आज पनि आइसकेकी छु आज चौबाटोको अठाइसौँ भाग हो अठाइसौँ भाग सुन्नु हकि अघिल्लो भागमा के भएको थियो एकचोटि फर्केर हेरौँ गएको भागमा हामीले आवासको अर्कै के केटी साथी रहेछ भन्ने सा पनि थाहा पायौँ बिचरा वर्षा पिकनिकमा जिनासँग मिलेर खु रमाइलो भन्ठानेकी थिएँ बिचरा एक्लै सुनकोसीको पानी खेलाएर बस्नु पर्यो उता वर्षालाई घर पुर्याइदिएको थाहा पाएकी ब्रेक्षा अभाइसँग नराम्ररी बम्की वर्षाको ज्याकेट खाएरै छोड्ने भयो केटीले स्मृतिले सारासँग उसको प्रेम सम्बन्धमा सपोर्टिभ हुन नसकेकोमा क्षमा मागे तर के उनीहरूको सम्बन्ध पहिला जस्तै होला त सुनौ अगाडि सुत्नु पऱ्यो पनि भोलि बिहान उठ्नै सकिन्न फेरि त्यो साह्रा झुल्दैछ कि पढेकै ठाउँमा भुस भएछ कि ए पानी लिएर पो पा जानु पर्यो कस्तो तिर्खा लागेको छ मलाई आज कस्तो नुन्सहरूको भएछ तरकारीमा पोटल पनि रहन्छ एउटा पनि ए झग लिएर जान्छु वर्षा दि भयो के भयो वर्षा वर्षा लडेऊ के के होइन दिदी ला ल ल उट उट के भयो रिङ्गटा लाग्यो ला अँ अँ झुर्क उठेर होला न घुमायो प्रेसर लो भयो कि जीवन जल बनाइदिउन ठिक भइसक्यो अहिले त भो भो त्यो छोड म गलै चाहिँ उचालेर सुकाइदिन्छु बडा डा तिमीहरू थपक्क अर्को कोठामा गएर सुता त्यो सारा कहाँ गई सारा सारा बाथरुम बाथरुम गी हो नि दिदी सारा जा दिदीलाई जीवन जल बनाइदिए त म यो गलै चाहिँ सुकाइदिन्छु दिदी पर्दैन पर्दैन मलाई ठिक छ अहिले होइन झुलिस के के गर्दैछ टोइलेटमा वर्ष दिदी आई नो यु हेट मी बट आई क्यान एक्सप्लेन दि I'm sorry, D. I'm sorry, D. D. De boru gali gorusho na kee to bolshunu. Please, D. D talk to me, please. हजुर खान्छुस् पुग्यो भात खाइस् अहा बनाम पर्दैन भोक बुक भोकै हिँड्नु न त त्यसो <sighs> भए तरकारी छ बिहानको भात मात्र लगाई दिन त हो नि हिँड्ने बेलामा म आउँदैछु भात पका भन्नु पर्दैन अहिलेसम्म पाकिसक्थ्यो यो वर्षा त कस्तो रहेछ यार मेरो लागि अँ बुढाबुढी जस्तो भाग्यहरूलाई दोष दिएर बस होइन यार कसो बेला त विश्वास गर्दिनँ भन्दा नि लाग्दो रहेछ इ भात बसालिदिइहालेँ अब यति टमाटर र धनियाँको अचार पिन्छु अन्त भइहाल्यो नि म यहाँ भात खान आको होइन यार कुरा सुन्न सुन्दैछु त भन् न ल मलाई सुरुदेखि भन् त के भएको साराको म्याथको एक्जाम थियो होपलेस भएर खत्तम पारेर आएपछि लाएर रोक्एको रोइ आमाले मलाई रुँग्दै फोन गरे म थिएँ अबकोमा आफ्नो मन पनि आत्तिहाल्यो अब यसलाई पुऱ्याइदेऊ नि त भनिहालेँ बिचरा एकचोटि नआँ पनि भनेन मैले सारालाई फकाइन्जेल पनि बसिरह्यो यता त्यही प्रेक्षाले देखि कसरी थाहा पाएँ कुन्ने अब झगडा भयो होला नि मलाई अस्ति पिकनिकको दिन पनि फो फोन गराएर हिजो दिउँसो मैले थाहै पाइनँ त्यसपछि अत्तो पत्तो छैन अघि मेरो क्लास सकेपछि ट्युसन पढाउन जानुपऱ्यो भनेर कति फोन गरेँ पहिला उठेन अनि पछि त फोन काटेर के भने प्लीज स्टप कलिङ मी आई डोन्ट वान्ट टु स्टडी विथ यु भनेर मेसेज पठायो कस्तो खुस्किएको केटो रहेछ त्यसको त्यो गर्लफ्रेन्ड भनेको नि त्यस्तै छ के को गर्लफ्रेन्डलाई दोष दिने नि त्यसको चाहिँ दिमाग छैन के ठिक के बेठिक छुट्याउनु जान्दैन माया कि माया छेउन टुप्पोको ए अनि अर्कै अन्तिको के कुरा हो नि त्यसको कुरा नगर किन के गरी मलाई कसरी भन्नु नै आउँदैन है तितु? कस्तो त्यस्तो भने आँ रातभरि नि सुत्न सक्या होइन सातै गएको जस्तो भयो पहिला के देखिस् त भन् एघार बजिसकेको थियो केटी निँदै होला पढ्दा पढ्दै भनेको त के को केटी त के केटी त नाङ्गै च्याटमा हँ के भन्छ यो जे देखेँ त्यही भन्छु नि अलिक बुझ्ने गरी भन्न कराक्क ढोका खोला मात्र के थिएँ सिधै अगाडि ल्यापटपको स्क्रिनमा केटो नाँगै हे भगवान् म पुरै देखा भए मर्थिस् त मास्टर फिट गरिराख्या पत्याउछुस् ओ माई गड इमेजिन गर्नु मेरो होस् के भयो होला मेरो त हातको सिसाको जग भुइँमा झर्याम छु चिरेर कराएछु दिदी दौडिँदै आएँ रिङकट्टै लागे जस्तो भयो नि सुफामा थक्कै अनि ऊ त सारा खै के के गरिलास् न उसको रुममा अट्याच छ केरे बाथरूम बाथरुम लुगा बोकेर बाथरुम दौडे जस्तो लागेको थियो अनि त्यो उसको आमा आइहाल्यो हे प्रभु अनि सुत्न गएपछि दि गाली भयो नि गरिस्यो तर बोलिस्यो न प्लीज भन्दै रुँदै थिएँ मलाई त बोल्न मन पनि लागेन निस्केर आफ्नो कोठाउँ गरेर सुतेँ धेरै निन्द्रा नी लाग्यो भए पो आज लास्ट एक्जाम होइन दुई टाइममा भयो उसो उसलाई के जतिवटामा कुल्टेनी उसको मन ध्यानै जम्मै उतै रहेछ म चाहिँ यहाँ बुझेर पढ आफ्नो लागि पढ भने खोक्या खोकै के थाहा त नि त्यस्तै निस्के भनेर फेरि माया लाग्यो नि कुकुर्नीको इक्जाम बिहारी भनेर बिहान चारै बजे एउटा मेसेज गर्दा थिएँ कस्तो गरी सोध्यो नि छैन सोध्नु मन पनि छैन किन पढ्थ्यो त्यो पागलनीलाई मेसेज गर्न त्यत्रो जाँच छ भोलिपल्ट कसरी सक्यो कि उसको नि भन्नु त होला नि जस्तो लाग्यो के गर्नु मनै यस्तै छ आफ्नो जति रिसोरी नै माया के मेसेज पठाइस् खोइ यी यहीँ छ हेर्न के हो पासवर्ड वान वान टू टू त्यस्तो सजिलो पासवर्ड नै राख्छन् मेरो लुकाउन पनि के छ र सारा पछि कुरा गरौँला मरिसाको छैन सक्चै भए तिमीसित पक्कै गतिलो एक्सप्लेनेसन होला यसको यो कुरालाई दिमागबाट हटाएर रा, एक्जाम राम्रो गरेर आऊ सियु त तँ भइहालिस् नि दुनियाको पिर चिन्ता माया तलै लाग्छ खुब मेसेज गरी गरी तँलाई ऊ गरिराख्नुपर्छ अनि अर्को कुरा त सुनेकी नै छैनस् तैँले फेरि अर्को के मार्छस् मा के क्या हो तैँले मलाई आज अँ म भोग्ने मान्छे त मर्या छैन तँ मर्छेस् त त तै होस् नि आवाजको गर्लफ्रेन्ड रहेछ नि ला हो र के भन्छे पिकनिकमा लिएर आएको युएस पढ्दै रहेँ को केटी खुब दुई दुईजना म त हेर्नै सकिनँ अनि त्यही सुनकोसीको चिसो पानीमा खुट्टा डुबाएर बसेँ बिचरा मेरी बर्छु हेर त एक दिनमै जागी नै चट मन पराएको केटा पनि चट बहिनी जस्तो माया गरिराखेको केटीको नि त्यो ताल छ अहिले त तँलाई नै दिनदशाको विश्वास लाग्यो होला नि जहाँ नकरा अझ मलाई सबभन्दा बढी पेट पोलेको त केले छ भन्न केले त्यो मिलन हेर त ताल फोन गर्दैन थाहा छ मा अनलाइन देखाइरहेको हुन्छ अह हाई पनि होइन कस्तो थियो यार हाम्रो फ्रेन्डसिप लेजेन्ड हुन्छ जस्तो लाग्थ्यो सबका सब, सब मतलबी हुने रहेछ नि यार त्यो अबै दिदी हो हजुर मेरो भन्थ्यो यस्तो पुन्टे फोन बोकेर भएन भनेर त्यत्रो फोन किनिदिन सक्ने आँट भएको मान्छे अहिले हेर न एउटा जहाँ केटीले एक के भन्यो भनेर सिधै नहाइज अरे कसरी सक्छ नि यार मान्छे <laughs> नरो पाग <laughs> जिन्दगी भनेको यस्तै त हो नि नरो अब जति त्यस्तो भन्न खोजे पनि कहिलेकाहीँ त कस्तो नसकिने क्या पबु साह्रै चित्तो दुख्दो रहेछ यार <laughs> नरो ना। <laughs> <laughs> न कति रुन्चे भइस भन्यो नि आजकल अरूले गर्यो नि त चाहिँ कहिले त्यस्तो नगर्ला मलाई धप गर्छु होला त म नरो म आज यहीँ बस्छु ल मिलन आ, खाना आ, बेला के पनि कलेज कस्तो हुँदैछ तिमी देखिँदैन आजकल चिया हुन्थ्यो तिमीले कहाँ बोलाउँछौ त आजकल हामीलाई चिया खाना तिमी बिजी हुन्छौ जस्तो लाग्छ कि के डिस्टर्ब गर्नु भनेर ए ए अरू भन किन हतारमा आऊ तिमी ए त्यस्तो होइन एउटासित कुरा गर्न मन लागेको थियो त्यही भएर के कुरा भन न अहिले यहाँ फोनमा होइन बसेर त्यसो भए भोलि आउन त चिया खाँदै कुरा गराउन कति बेला साँझतिर क्लास हुन्छ नभए हिँड्दै हिँड्दै आफ्नो बनाउनलाई गिफ्ट दिने पनि त होइन नि सम्झना पो तिमीसित भइगयो भइगयो चाहिएर भना नि होइन मैले जस्तो रे तिम्रोधारिफ्टि हो आजकल त तिम्रो जिस्काउने मान्छेको सर्कल पनि बढाइरहेछ क्यारे होइन खारिँदै सोझिहोस् जिन्दगीमा वर्षा हेर यो सर्कल भन्ने कुरा बढाउँदै लानु पर्ने रहेछ कि जति घटायो उति आफू पनि खुम्चिँदै जाने रहेछ सा। ए साहित्य पनि खुब फुर्न थाले उप जे भए पनि मिलन ओल्ड इज गोल्ड नभुल मात्रै भनेको मैले कहाँ भुलेको छु त भोलि खाने कि भोलि खै तिम्रो कति हेर सकिन्छ क्लास तिमी कहाँ हो र म तिम्रो कलेज बाहिर छु त घुमाएर खोइ कहाँ आइ पर्छ के छ खबर आऊ बस नै नै नै म अर्को कुर्सी तानिहाल्छु नि तिमी बस बस ल मिलन तँ नै चिन्जान गर न अब इस्ता र ममतासँग पहिले भेटघाट भएको थियो होला है वर्ष तिम्रो सुनेको चाहिँ धेरै पहिलादेखि धेरै हो है हाम्रो नि तिम्रो बारेमा सुनेको धेरै पहिलादेखि नै हो होइन त ममता <laughs> अब के चिन्ता गराउनु पर्यो त नि चिन्तान त गराउनु पर्यो नि मिलन उसलाई के छ हामीमध्ये कुन इस्ता हो कुन ममता हो भनेर वर्ष ल चिनेर देखाइदियो दे इज्जत राख्दियो दे त्यति तिमी ममता होला अनि तिमी चाहिँ स्था कसरी थाहा पायो त्यही त ठ्याक्कै पारिदियो नि वर्षा तिमीले त फेसबुकतिर देखाएको थियौ र हो होइन कुन चिया खान्छ तिमी पर्छ एमन टी है अर्को पनि कति बेला निस्किने एकछिन पका नकौ रात पर्छ नि त फेरि पढ्दै गर्छ के छ रिला तिमीले ममताको केही नयाँ कुरा नोटिस गर्यो के छैन त भइ खै हात ल्याउ त के हो यो दुखेन तिमीलाई बच्चामा नारीमा पेल्ने घडी बनाएकोहरू नदुख्नुलाई दुख्यो नि के दुखेन ममता भन त त्यस्तो दुख्ने भयो किन को पर्यो त छालामा एडभेन्चर हो नि सोख हो नि मान्छेको होइन ममता कि नबोलेको मिला कति बेला जाने अब ओहो कता हो एक्लै एक्लै घर जाने नि कहाँ हुन्छ अरू के थाहा हजुर दाई म अस्ति तपाईँ मिलन चियाको ठाउँमा अँ जाने त घरै हो हुन्छ नि त उसो भए हस् मिलन किताब मेरो एउटा काम पऱ्यो क्या गएँ ल म पछि भेटौँला के काम पछि <laughs> भनौँला भाइ सबैजनालाई नाइस टु मिट यु ला वर्षा त रिसाएर गयौँ वर्षा किन रिसाए कि हो यो त हामी अर्को हप्ता थाहा पाइहाल्छौँ बरु तपाईँलाई चाहिँ आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्लास सिएचएयुबिएटी हो चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जिमेल डट कममा लेखी पठाउनुहोस् आजको अङ्कलाई रमाइलो बनाउने कलाकारहरू सपना सञ्जीवनी दुर्गा कार्की समापिका गौतम रविना थापा आर्य न्यौपाने आयुष्मा खड्का सुभाष वेदी लगायत नाटक लेखिका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढाथोकी साथै सहकर्मी अश्विन थपलियालाई धेरै धेरै धन्यवाद हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्न नछुटाउनुहोस् है त्यसै गरी चौबाटो युट्युबमा चौबाटो सर्च गरेर पनि सुन्न सक्नुहुन्छ चौबाटो सुन्दै गर्नुहोला बाई बाई